सुशीला रोन थाल्य तिमी के भो के भो तिमीलाई भन कसैको मनमा भक्कानु परिराखेको बेलामा कसैले कठै के भयो तिमीलाई भनिदियो भने त्यो भक्कानु झन् जोरसँग फाट फुट्छ बाहिरै सुशीला त झन् ठुलो स्वरमा सुस्केर हाल्न थाल्यौ के भो तिमी किन रोएको तिमी होइन होइन पतिदेव यसै के भयो मनमा अलिकति कुराहरू आए मलाई लाग्यो त्यो एउटा कुरा पतिदेव भनौँ भनौँ लाग्यो त्यो कहिले भन्न पनि पाइनँ मैले भन्ने साहस पनि गर्न पाइनँ हजुर त भगवान् श्रीकृष्णका परमप्रेमी सखा हरे होइन भगवान् कृष्ण हजुरका परमप्रेमी मित्र अरे होइन पतिदेव ए के कुरा गर्छौ तिमी बेकारका कुरा कहाँ लक्ष्मीप्रति भगवान् काम दरिद्रताको प्रति ब्राह्मण हकिन्छन् समान शिल व्यम मित्रता भन्ने कुरा त समान औकात भाकाहरूमा पो हुन्थ्यो त कहाँ प्रभु लक्ष्मी वल्लभ भगवान कहाँमा दरिद्रताको पति के कुरा उठाएको होइन हजुरले नै त कतिपल्ट दोहोऱ्याए तेहोऱ्या भने मलाई सम्झना छ हामी केटाकेटी अवस्थामा विद्यार्थी अवस्थामा सँगै पढ्थ्यौँ गुरुसँग हामीले विद्याध्ययन गऱ्यौँ हामी सहपाठ्यौँ भनेर हजुरले आफै भन्नुभएको थियो होइन र कस्तो कुरा गरे ती आजका कुरा हुन् ती यत्रो जमाना बितिसक्यो यी कुरा कोट्याएर के हुन्छ होइन भगवान्ले बिर्सिनु भएको छैन होला नि त ल कस्तो कुरा गरे योग सके, भगवानका सम्पर्कमा त कति कति आए मध्यस्थ अकिन्छन् हजारौँ लाखौँ कतिलाई सम्झना गर्नुहुन्छ भगवान्ले उहाँ पनि लक्ष्मी बल्लभ हामी सबैले सम्झिन्छौँ त मध्यस्थ अकिन्छन् त कति आए के आशा मनमा बोकेर तिमी यस्ता कुरा कोट्याउँछौ आजको कुरा हो प्रभुले बिर्सिसक्नुभयो होला होइन हजुर त भन्नुहुन्थ्यो भगवान् एकचोटि प्रेमी बनिसक्यालय त्यस्तो भक्तलाई कहिल्यै बिर्सिनुहुन्न भनेर हजुरले नै भने होइन होइन सुशीला यी लम्बा चौडा भूमिका भागेर तिमी के भन्न खोज्दैछौ मसँग भन न तिमीले भन्न खोजेका कुरा चाहिँ थोरै शब्दमा भन त मलाई मैले भन्न खोजेका के भने पतिदेव कति हजुरले यो घर घर चार्ने आँगन आँगन चार्ने भिक्षा माग्ने हजुर एकचोटि भिक्षा पात्र लिएर झोली लिएर भगवान् द्वारकाधीशका सामु हाजिर भएर एकैचोटि मागिदिनुहोस् न द्वारका गएर प्रभुले एउटै भिक्षाबाट हाम्रो जन्म जन्मान्तरका सङ्कट टारिदिनु हुन्छ हुँदैन पतिदेव त्यही भनौँ भनेर म बडो चिन्तित थिएँ हजुरका साथ सुधामजीले भन्नुभयो म त कान बन्द गर्छु सुशीला माग्ने कुरा गर्छौ भगवान कहाँ गएर मैले माग्नका लागि भक्ति गरे भगवान्सँग नखलु नखलु किंचित याचितम काम भगवती म सक्षम नै वाणिज्य वृत्ति भगवानसँग मैले प्रीति राखेको वाणिज्य वृत्ति चलाएको होइन म यति गरौँला भगवान्ले मलाई यति दिनुहोला भनेर होइन म त प्रतिफल निरपेक्ष प्रीति राष्ट मुकुन्दे मनसी लसती शैसा केवल आवनामै म त भगवान्सँग प्रतिफल निरपेक्ष बदलामा के दिनुहुन्छ भगवानले त्यो मलाई अपेक्षा छैन त्यसप्रति म निरपेक्ष छु त्यस्तो प्रीति कुनै फलप्रति पनि सापेक्षता नहुने निरपेक्ष रहने त्यसको मागै नगर्ने त्यस्तो प्रति प्रभुका चरणमा चाहन्छु मेरो यही भावना छ माग्ने त कुरै नि ननिकाल सुशीलाले सोख सुक गर्दै भने पतिदेव के मैले मेरो लागि भने छ र नजर होस् मेरो चोलाको हालत के छ कति ठाउँमा सिएर लगाएकी छु मैले कहिल्यै भने मैले केही कुरा हजुरलाई म मेरो लागि भन्छु मेरो धोती साडी नजर होस् त अवस्थामा छ मेरो कति ठाउँमा सिएर टालेको मैले टालेर रह गरेछु मैले कहिले मेरो लागि भने म त हजुर कि हजुरको सुख मेरो सुख हजुरको दुःख मेरो दुःख म मेरो लागि भन्दिनँ म त यिनीहरूको लागि पो भन्दैछु त भनेर सुशीलाले केटाकेटीहरूतिर देखाइन् सुदामाजीले भन्नुभयो सुशीला चाय जसका लागि भन म माग्न त जान्न जान् यो माग्ने चाहिँ कुरै न निकाल् यदि माग्ने कुरा निकाल्छ भने म द्वारका जान्न सुशीलाले भने पतिदेव भइगयो माग्नु पर्दैन हजुर एकचोटि द्वारकाधीश भगवानका सामु पुगेर उहाँलाई प्रणाम गरेर दर्शन गरेर पाउनुहोस् भगवानले आफ्नो भक्तलाई नमागिकन पनि जो गरिदिनु पर्ने हो गरिदिनु हुन्छ एकचोटि पुग्नुहोस् पतिदेव भनेर हात जोडिनु हो यो चाहिँ भन्छौ भने म मां मान्छु सुशीला तिमीले ठिक भन्यो म भोलि नै जान्छु द्वारका तिमी ढुक्क भयो हुन्छ तर एउटा कुरा म अहिले भनिदिन्छु नि म त्यहाँ गएर माग्दिनँ मैले नगाउ नमागे वापत भगवानले के दिनु भएन भने रित्तै हात आयो भने केही नभन्नु मलाई जानलाई द्वारका म जान्छु भोलि नै जान्छु ठिक छ भन्नुभयो <laughs> सुदामाजीले सुशीलाको मनमा सन्तोष भयो अब भोलि त बिहान पतिदेव गइहाल्नुहुन्छ भगवान्का अब त हाम्रो दिनका सारा सुखमय रूपहरू आइगयो नि अब त सङ्कट टरिहाल्यो नि भविष्यका भनेर बडो आश्वस्त भयो मन बडो गाढ निद्रा सुतिनु बिचरी भोलिपल्ट बिहान सुदामाझी जाग्नु भयो उठेर नुहाइ नुहाइ गर्नुभयो एउटा फेर्ने धोती लिनुभयो एउटा बाटोमा पानी झिकेर पिउनलाई लोटा लिनुभयो प्रत्येसपछि मङ्गलाचरण गर्दै मंगलम गर भगवान विष्णुर मंगलम गरुड ध्वज भन्दै ढोकामा आएर मङ्गलाचरण गरेर प्रस्थान गर्न लाग्नुभयो त्यतिकैमा एक एउटा कुरा मनमा आयो सम्झना अरे म त रित्यहात जाँदैछु लौकिक व्यवहारमा सबै ठुलाबाट कहाँ जाँदा खाली हात जानु हुँदैन भन्छन् प्रभु लक्ष्मी बल्लभ द्वारकाधीश कहाँ पठाउँदैछन् मलाई सुशीलाले त्यहाँ पनि मैले रित्यहात जानु सुशीला कहाँ च्याउ तिमी भनेर ढोकाबाट पुगान लाग्नु यहाँ चो हजुर म आउ आउँदैछु भन्दै जगुर्दै आइन् किन पतिदेव के आवश्यक पर्यो भन्दा लाठी तिमी कस्तो हेर जाऊ कि जा भनेर मलाई जबरजस्ती पठाउन लाग्यो खोइ मलाई सौगात दिएको म के लिएर जाऊ खाली याद जानु मैले लक्ष्मीपति कहाँ सुशीलाले छाप्लामा हात लगाएर भनिन् अरे ब्राह्मण देवतालाई बल्ल बल्ल जान तयार पारिया थियो अर्को आपत आयो अब के सौगात ल्याएर दिउ तै पनि केही लाग्छ कि भनेर मनमा नै सान्त्वना दिँदै भयो पतिदेव एकछिन यहीँ राजोस् म कोसिस गर्छु मेरो छरछेमेकबाट केही जुटाएर ल्याउन सकेँ भने ल्याउँला भनेर गइन् र उसै गरी सापट मागेर चिउराका माथि माथिका कनिका तिन मुठीको एउटा पोको बाँधिन् दुई मुठीको अर्को पोको बाँधिन् र यो तिन मुठीवाला पोको चाहिँ प्रभुलाई मेरो तर्फबाट उपहार भनिदिनँ यो दुई मुठीवाला चाहिँ हजुरले बाटोमा छ मेन भोक लाग्यो भने सुफाँको मारेर पानी खानु भनेर दुई मुठीवाला एउटा पोखो तिन मुठीवाला अर्को पोखो गरेर दुईवटा मुठी दुईवटा पोखा दुई मुठी र तिन मुठी हातमा लगाइदिनु त्यसपछि पतिदेव कृपा गर्नु होला चाँडै फर्किदिनु होला हजुर बाहिर गएको बेला जो बित्त छ मै थाहा जान्दछु मलाई नै थाहा था। छ विलम्ब नहोस् चाँडै फर्किदिनु होला हुन्छ सुशी राम म चाँडै आउँला केही चिन्ता नगर भन्नुभयो र त्यहाँबाट सुदामाजी जान लाग बाटाभरि प्रभु कृष्णको कीर्तन गर्दै जानु श्री कृष्ण गोविन्दायण वास्तु कृष्ण गोविन्द हरे मुरारे हेनाण वासुदेव द्वारकाधीश भगवान सुदामाजी हिँड्नु नभयो घरबाट यसै गरी प्रभुको स्मरण गर्दै जाँदै हुनुहुन्थ्यो दुई चार कोष मात्र हिँड्नु भएको थियो होला उहाँले लाग्यो दसौँ कोष हिँडे जत्तिकै थकावटको अनुभव भयो अनि कुनै राम्रो ठाउँ आएदेखि त्यहाँ यसो कुवाबाट पानी निकालेर त बाटाको लागि चमेना भनेर खाजा भनेर पठाएकोबाट एकमुठी फाँको मारेर पानी पिउँला र अनि फेरि एकछिन विश्राम गरेर अगाडि बढौँला भन्ने योजना बनाउनु अलि पर हेर्दाखेरि एउटा पिपलको बोट देखियो कुवा देखियो खेतको बिचमा ए राम्रै ठाउँ आउँदै रहेछ ल त्यहाँ पुग्छु र पानी निकालेर अलिकति फाँकु मारेर पानी खान्छु अनि त्यहाँ एकछिन विश्राम गरेर पिपलको शीतल छायामा अनि अगाडि बढाउँला भन्ने योजना बनाउनु भयो बिस्तारै जाँदा जाँदा त्यो ठाउँ आइपुग्यो कुवाबाट पानी निकाल्नु भयो लोटामा डोरी लगाएर अनि त्यो खाजाको लागि भनेर दिएको दुई मुठीवाला पोकाबाट एक मुठी लिएर फाँकु मार्नुभयो र पानी पिउनु भयो अनि एकैछिन विश्राम गर्नु पर्यो भनेर उपखुट्टी लाएर यसो ढल्किनु भएको थियो ठाकेको त हुनुहुन्थ्यो नै बस निद्रा लागि ऊ त भगवानले चिन्ता भयो हरे प्रभु ब्राह्मण देवतालाई हेर द्वारका आउन भनेर हिँडेका महात्माजी दुई चार कोष मात्र हिँडेर कोसौँको अनुभव गर्दै कोसौँ हिँडेको अनुभव गर्दै थकित भएर निद्रामा पर्नुभयो यदि यही पाराले आउने हो भने त उहाँलाई त महिना लाग्छ द्वारकाइप्नु अब चाँडोभन्दा चाँडो कसरी पुर्याइदिनेद्वारका भनेर भगवान्लाई चिन्ता भयो योगमायालाई बोलाउनु भयो योगमाए जाऊ तिमी मेरो भक्तको सेवा गर हेर महान तपस्वी महान भक्त विद्याका ज्ञानका परम अनुरागी महान साधक सुदामाजी मेरो परम मित्र अवन्ती देशबाट आउँदै हुनुहुन्छ बिचरा अलिकति मात्र हिँडेर थकिद्वारा विश्राम गर्ने भएका उहीँ घर र घर र गर्न थाल्नुभयो उहाँले सुत्या सुतै नै द्वारका पुर्याइदेऊ थाहै नपाइकन यति काम गर मेरो लागि मेरो भक्तको लागि भनेर भगवान्ले आदेश गर्नुभयो योगमायालाई योगमायाले प्रभुको आज्ञा पालन गरिन् सुदामाजीले सुत्या सुतै थाहै नपाइकन द्वारका द्वारकामा एउटा बडो सुन्दर खरीको बोर्ड थियो सगन छाया भएको त्यसको फेदमा सरोवर थियो एउटा अति सुन्दर कमल फक्रिरहेका थिए जहाँ त्यसको तटमा पुर्याइदिने योगमायाले सुनामाझि एकछिन त्यो निद्रामै परिरहनु निद्रा, निद्रा खोलेपछि नजर घुमाएर यताउता हेर्नुहुन्छ अरे म कहाँ आइपुगेँ तत्र सुप्त यह प्राप्त सर्वथा नुतने स्थन श्रेष्ठम इदम सर्वम उता हो कमलहरू फक्रोर छ अर्कै हो यता यो बड़े-बड़े मैले स्वप्न देखा हो कि प्रभुको कृपा हो स्वप्न हरे भनेर सुदामाजी दुविधामा पर्नुभयो प्रभुको कृपा नै होला भन्ने मनमनि सोध्दै हुनुहुन्थ्यो त्यतिकैमा एउटा पहरेदार आयो ती बड़े-बड़े महलमा पहरा दिने बडो सुसजित थियो सुन्दर त्यसको परिधान थियो त्यो पहरेदार आएपछि सुदामाजीले भन्नुभयो भाइ म त द्वारकाको बटुवा हुँ मैले बाटो बिराएँ जस्तो लागो म कहाँ आइपुगेँ मलाई द्वारका जाने बाटो बताइदेऊ न भाइ म अलमल लिएँ कताबाट कता पुगेँ त्यो द्वार द्वार रक्षकले तले भनौ पहरेदारले भनौँ महाराज कस्तो पुरा गरे हजुर हजुर त गजबको अनुदर रहेछ द्वारकामा आइपुगेर द्वारकाको बाटो सोध्नुहुन्छ कस्तो हजुर यही त हो नि द्वारका बिहान शिव बुटी लगाएर हिँड्नु भएको थियो कि कस हो भुल्नु भयो बिर्सिनु भयो सबै यही त हो महाराज द्वारका हेर्नुहोस् त यी भवनहरू ऊ त्यो भवन रुक्मिणी महारानीको तो भवन सत्यबामा महारानीको त्यो भवन लक्ष्मण महारानीको तो भवन कालिन्दी महारानीको यी सब लहरै भवनहरू प्रभुका हुन् ब्राह्मण देवता हजुर त द्वारकामै हुनुहुन्छ जब यो सुन्नुभयो सोनामाजीले अनि उहाँको आकार सारा आए प्रभु मलाई थाहासम्म पनि नदी द्वारका पुर्याइदिनु हो मलाई दुःख नहोस् कष्ट नहोस् नै धन्य भगवान् कति हिँडेर आएँ कति पुगेँ आइपुगेँ त्यो पनि मलाई थाहा दिनु भएन कष्ट भन्ने हुनै दिनु भएन एक्कासी पुऱ्याइदिनु भएछ बाह्रका मलाई त सन्देह थियो भगवान् मलाई छिर्न देलान् र कसैले भित्र कति ढोका होलान, यस्तो हालत छ मेरो तुना टुटेको दौरा पहिरेको छु पग्री झाल जस्तो छ धोती घुँडामा फाटिया छ तलिनभएका जुत्ता छन् मलाई भित्र जान देला पुक्सुरम र म प्रभुको दर्शन गर्न सकौँला भन्ने बडो दुविधा थियो मनमा हजुरको यो कृपा सम्झेर मैले आशा गरेँ कि मलाई दर्शन पनि अवश्य मिल्दछ किनभने जुन प्रभुले मैले थाहै नपाएँ यसरी कृपापूर्वक द्वारका पुर्याइदिनु भयो उहाँले आफ्नो दर्शन पनि मलाई अवश्य दिलाउनुहुन्छ भनेर म पूर्ण आस्थाएँ भगवान् म कृतार्थ छु भनेर सुदामाजीको आँखाबाट आँसु आएँ भगवान्प्रतिको कृतज्ञ भावनाले र त्यसपछि त्यत्तिकैमा अब देखनुभयो एउटा ठुलो ब्राह्मण मण्डली भित्र छिर्दै गएको भित्र ढोका भाडाभित्र पस्या कसैले रोकटोक गरेनन् सब निर्वाध गतिले ब्राह्मणहरूभित्र गए सुधामाजीलाई रागो ब्राह्मण भएको नाताले म पनि निर्वाध गतिले जान त पाउने रहेछु तर तुरन्तै अर्को मनले भनौँ हेर यी तद्वारका ब्राह्मण कति राम्रो पहिरन पहिरेका छन् चम्चमाउँदा धोती चञ्चमाउँदा कञ्चुक चन्तमाउ चम्चमाउँदा उपर्नाहरू भएका मेरो त हालत त्यो यो छ फाँटेका लुगा लगाएको छु मेरो स्वरूप पनि उस्तै छ जीर्ण हुँला म उनीहरूको तुलनामा यस्तो गाय गुज्रेको अवस्था छ मेरो ब्राह्मण भएरै पनि के पाउँला र भित्र रोकी देलान मलाई इनको साथ जाँदाखेरि